श्रुति सम्वको आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको कर्णाली ब्लुज लिएर आएका छौँ कर्णाली ब्लुजको छ श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं अब आज सातौं श्रृङ्खला शुरू हुन्छ पृष्ठ एक सय तीसबाट भाले हाँसे चाहिँ गर्नुभयो गुत्त उफ्रिएर साइकलमा चढ्दै अघि लाग्नुभयो म लडिया उक्लिने थालेको थिएँ अचानक मेरा गोडानेर बिरालो फुर्लुङ्ग पल्टियो म कराएं, आमा बिरालो बिरालो खुब धुब लागेको थियो ठाउँ ठाउँबाट रौँ झरिसकेको थियो यत्रो दिन कहाँ गएर आयो बिरानो भइसक्यो आमाले सानो स्वरमा भन्नुभयो छोड्दै यही मटेरामा रमाउँछ बिरालोले मेरो आँखामा आफ्ना निला आँखा जुदाउँदै फेरि म्याउ गऱ्यो सर हराउँछ नले आमाले फेरि भन्नुभयो म लडियामा उक्लिएँ लडियाका पछि पछि दगरी रहेको बिरालो रागाा एकपल्ट कराएपछि फुत्त प्रतिगढीका झ्याङमा पस्यो देखिएन खन्यौको रुखमतिर ममता दिदीका बा उभिएका थिए उनले ठुलो ठुलो सबै हेरे लडिया उनको छेउमा पुग्यो आमा र उनको आँखा जुधे उनी निरिए अलिकति दुब छेउको खन्यौको रुख चाहिँ खिङ्रिन सुकेका उनले दुबै हात जोड्थे भने राम्रोसँग जानु होला है आमाले हात जोड्नुभयो केही बोल्नु भएन लडिया धङधगाउँदै मूल सडक उक्लिए बिदा गर्न आएका सबै पछाडी छुटे तर बिरालो छुटेन झाङबाट बाहिर निस्क्यो धुलाम्बे आमा बिरालो म फेरि कराएँ आमा बोल्नु भएन अनुहारमा उदासीको धुलो उडिरहेको थियो हाँस सहीँ ढलक ढलक लडियाबाट हाम्फाले चाहिँ म तल ओर्लिएँ बिरालो दगुर्दै मेरो छेउ आयो काँत र आँखाले मलाई हेऱ्यो मैले उसलाई हात दिएँ हात उक्लेर उ छातीमा टाँसियो लैजाने भए बोरामाल आमाले भन्नुभयो किन बिरालोले बाटो देख्यो भने फर्किन्छ आमा लेती पसी, मो बोरा बोरा बोरा पसी। तनका ये मोरा खोजना रब देखी रखनीम ने लड़िया का दयापटी झुंडे पोको जुट को सानों बोरा झिंते बनो लेमनधर बोरा बांधिए बिरालो अबेर समय कराएर मौन भो निधाएं लड़िया पालबजार पालबजार का मानी के करदन तकाई तकाई हमी तीर उमा दिदीले बाला सुटुक नमस्ते गरिन् बाले टाउको हल्लाउनु भयो आमाले देख्नु भएन पुल छेउ भागिराम देखियो दायाँ हातमा बुनिरहेको पंखा चुन्डिएको थियो दुलोले अनुहार पात झैँ मैलेको थियो निला आँखाले निहाल्यो अलि बेरपछि मलाई चिन्यो कहाँ जाइट उसले सोध्यो कटासे बजार मैले अलि ठुलो स्वरमा माने ऊ धङधगाउँदै लडियाको छेउमा आयो धनीरामले रागाका नाकमा बाँधिएको रस्सीलाई झट्का दियो रागा टक्क अडिए लड़िया का ठूठला थुल काठ का पंगंग्रा छे उभर बागी मुसुक्का हाँ भो पर्वतहां मैं बेढ़व गि बुराइल काका हो कैक विषाड्य हो टोलाए राम राम आमा हे भो आमा बोलून मेरा आंखा पिलपिल भे सारा पालबजार धमिरो देखिए लड़िया अमरी खोला को पुल पारग धर्मरी बा अगेगी टिंग टिंग घंटी बजा आमा दीदी रघिल लड़िया में पछलों लड़िया कुम्लो कुटिरो आमा कञ्चमा दायाँ हात अड्याएर मटेरातिर हेर्दै टोलाइरहनु भएको थियो बेला बेला सिङान र हुनुहुन्थ्यो विदा गर्न आएको भागीराम थारू छेलियो त्यसपछि मटेरा त्यसपछि बालबजार बाटामा बेला बेला भेटिएका बालाई डाक्टर साहब भन्ने मानिसहरू छक्क पर्थेर विदा गर्थे शीतले ओसिएको वनको सन्नटालाई कुल्चँदै लडिया हिँडिरहेका थिए लडियाको देब्री भित्तामा अडेस लागेकी दिदी टोलाउँदै मटेर हेरिरही थिइन् कुवा चाहिँ शान्त हामी त बजार पो जाँदैछौँ सोचेर नै त होला दिदी तिजमा चाहिँ सुग्गर देखेकी थिइन् हरियो कुर्ता सुग्रालमा रातो डिबनले कपाल एकचोल्टो बाँधिएको थियो आँखामा कपालको एउटा लहरो पटक, पटक लर्किन्थ्यो उनी दायाँ हातले पन्छाउँथिन् मैले टोलाएर हेरेको देखिन्छन् र सोधिन् के हेर्छस् थारू केही होइन के लडिया सालगारी छिरिसकेपछि बोराभित्रको बिरालो चलमलाउँदै फेरि शान्त भयो अगाडि लडिया आँकिरहेको धनीरामको ओठबाट सुसेली फुस्कियो सुशेली सालका रुखरुखमा ठोकिएर फर्कियो एकैछिनमा ममता दिदीको चिहानतिर गाँसेको बाटो आयो आएर छेलियो सबैका ओठमा मौनताको चराउ बसेको छ उठ्दैन दपाउँ दपाउन सकिएन बिस्रिरहेका लडियाका पाङ्रा सालका पोथ्रा पोथ्रीमा ददारिरहेका थिए बिस्तारी लडिया अध्यारो सालघारीभित्र पस्यो <स्तिव> <स्तिव> मानिसहरू भन्थे यो चिहानमाथि बसेको बजार हो घर का जग खंदा कैयों पल्ट मानस का खप्पर भेटे थे अरे तल्ल च्यापूहीन खप्पर मर थारूला गाड़ने चलन थियो। तेल ती खप्पर थारू का मन बनाइ कटाशी को पूर्वपट्टी जमरा खोला को किनारूर चिहान बीच में अकाल में मरे पहाड़िया गाड़ी होद ममता दीदी गाड़ी थी कटाशी बजार लोककथा भरी बजार खैर का रुख और झाड़ी फाड़े बनाइ बजार अयोग को बजार स्थानीय बजारै छैन कोही भन्थ्यो यी झुम्ली पनि आउन छाड्यो भने यो बजार पनि सुक्छ देखा छैनौँ राजापुरको हालत के छ कसैले बजारमा नयाँ घर बनाउने सुरु गऱ्यो भने यस्ता कुरा खुब उम्लिन्थे र सबैको एकै मुख हुन्थ्यो यहाँ किन घर बनाउँछौ बा पनि कहिलेकाहीँ कुराबाट धर्म रहनुहुन्थ्यो र प्रत्येक चरीमा आमा टायलको चुइने छानोलाई सरापिरहनुहुन्थ्यो हाम्रो घर पनि थोत्रो न थोत्रो टायलले छाएको दुई तले भुइँतलामा बाएको मेडिकल भित्रपट्टि एउटा कोठामा औषधिका ऱ्याग अर्को कोठामा बिरामी सुत्ने पलङ माथिल्लो तलाको भित्रपट्टि दाहिनेतिर बान्सा थियो देब्रे कुनामा बाह्र आमाको ओछ्यान भान्सासँगै टाँसेको भित्ताको कुनापट्टि दिदीको ओछ्यान बाहिर अलिकति फराकिलो आँटीमा मेरो ओछ्यान छाना अलि होचो थियो अलिकति उफ्रियो कि छानाको कडीमा टाउको बज्रिन्थ्यो मटासे आएको एक हप्तासम्म आमा यो घर देखेर ठुस्छ पर्नुभएको थियो मटेराको त्यस्तो नयाँ घर छाडेर आ बाबा बरबराइरहनुभयो लगेर यस्तो थोत्रो घनाले आएर कति कराकियो बाहेकपल्ट झर्किनु भएको थियो बल्ल त सरिम अर्को वर्ष बनाउँला नि त एक दुई महिनापछि बल्ल आमाको रिस शान्त भयो कटासी बसाइसकेपछि बाले रेडियो सुन्न छाडिसक्नु भएको थियो रेडियोभन्दा बाको मन कुनै बिरामीले ल्याइदिएको एक तारेमा रम्थ्यो एक साँझ एक तारेका तारमा आउँला त छार्दा त छार्दै बाले निर्णय गर्नुभयो यो घर पनि सानो भयो कहीँ न ढुङ्ग्रो त हुनै पऱ्यो बाँसको टुङ्गो त हुनै पर्यो जति कमाउनु थियो यही कटेसम्म कमाएँ जे पर्ला अब पक्की घर हाल्छु आमाले चुपचाप सुन्नुभयो म आमाको घुचुप फर्केकाले आमाको अनुहारको भाव देख्न सकिनँ म भने खुसीले फुर्ग भएँ अब हाम्रो पनि पक्की घर हुने भयो रमेश ने ना माला पैल्ट सारा कटाशे बजार गुमा पुलिस चौकी को छे में तरकारी पसल थी उसका बा पहलपल्ट गेरू वस्त्र लगाए कटाश चर थे तरकारी पसल उधुम चले उ बाग गेरुवस्त्र जान खाटा उक्का झुक थे अरे जब उपगंज पुगे फर्किए पैलपल्ट तो रमेश का भी चिन्ह गा थी अरे छाला जुत्ता धार बसों नील रंग को पैंट छोदा दाग लग्ला जस्तों सेतो सर्ट आंखा में धूप चश्मा रपाल में काला पत्थर फेरिएको यो रूप देखेर सारा कटासे बजारले उनीतिर चोसे मुख लगाउँदै भनेछ पैसा कमाएपछि मती बिग्रिन्छ भनेको हो रहेछ सिरिन्ज देऊ न हाम्रो मेडिकलमा लोखरका चाहिँ सुटुक्क आइपुगेको रमेशले मलाई भनेको थियो के सिरिन्ज सुई लाउँछन् नि भर्खरै मेडिकलमा प्लास्टिकका सिरिन्ज आइपुगेका थिए पहिला त प्रयोग गरिसकेका सिसाका सिरिन्ज पानीमा बकपकी उमालेर फेरि प्रयोग गरिन्थ्यो यसरी सिरिन्ज उमाल्ने काम शिवशङ्करको नै थियो अब भने उनलाई हाइसन्चो भयो प्लास्टिकको सिरिन्ज लायो फाल्यो वा मेडिकलमा हुनुहुन्थेन त्यसैले मैले डाक्टर झैँ गजक पर्दै सोधेँ कस्तो लगाउने सुई भ्यागुत्तालाई ऊ खित्रीका आँस्यो दुब्लो ज्यानको होचो कदवाला रमेशका कपाल जोगीका झैँ लट्टा परेका थिए ती बेला बेला अनुहारमा झरिरहन्थे फेकतिर अलिकति चर्केको सिरिन्ज उसलाई दिएँ उसले सिरिन्ज र निडल धुले धुलो बरिएको जाङको गोजीमा कि हालेको थियो बा आइपुग्नुभयो पढिस् त बाले सोध्नुभयो उहाँको खोकी बल्झियो खोकी एकछिन रोकिएन घाँटीका नसा तन्क्क तन्किए अनुहार रातो भयो रमेश मभन्दा अगाडि नै उत्तियो म पछि लागेँ म छक्क थिएँ के गर्छ यसले सिरिन्ज फेरि आएको तिन महिनामा पनि कटासेमा मेरा कोही साथी बनिसकेका थिएन चर्का गीत र वालाका रमेशले सोध्यो भ्यागुतालाई सुई लाउन जाएँ मैले उसलाई पछ्याएँ उसले मलाई बजारभन्दा केही टाढा बस पार्क पोखरीमा पुऱ्यायो कुहिएका सालका पात चाउचाउका खोस्टा र रक्सेका टुक्रेका शिशीले भरिएको पोखरीको पानी असाध्यै धमिलो र घिन लाग्दो थियो पोखरी पनि के भन्नु पानी भरिएको खाल्डो जस्तो अग्ला अग्ला दुई सालका रोगमन्तिरको यो डुङडुङ्ती गनाएको फोहोर पोखरीलाई गनाउनमा कसले जित्ने जहाँ भ्यागुता त्यहीँ रमेश एकछिन खुप गरिएपछि उसले न्युरिएर एउटा भ्यागुत्वको पछिल्लो खुट्टा च्याप्पसम्म आयो भ्यागुत्व मासका गेडा जस्ता आँखा नचाउँदै छटपट बुरुक बुरुक उफ्रियो रमेश मतिर फर्केर मुचुक कहाँस्यो दाहिने चप्पलले भ्यागुताको एउटा खुट्टा च्याप्दै उसले न्युरी र निडल पोखरीमा रोप्यो सिरिन्जवा लेउका छोक्रे छोक्रा झोलिएको पानी भरियो निडलको टुप्पामा प्याट्टा प्याट्ट चोराउलाई हिर्काउँदै उसले तीखो निडलको टुप्पो व्यागुताको चाकतिर सोझ्यायो यता भने मेरो सास अड्के जस्तो भयो है दैभयो उसले व्यागुताका चाकमा निडल रोप्यो यता मेरा पुठामा सयवटा कमिलाका एकैसाथ डसे उसले सिरिन्जको फेद धकुल्यो भ्यागुतो बिस्तारै गुब्बारा चाहिँ फुल्दै गयो फुल्दै जाँदा ब्यागुल्तो एकपल्ट मात्र ट्वार करायो दोब्बर ढाडिएको भ्यागुतामा कुनै कम्पन थिएन मऱ्यो म तर्सिएँ रमेश केही बोलेन जुरुक्कको उठ्यो पानीका घुँडा टक्टका आयो मैले काँत राखाले भ्यागुतालाई निहारी रा उसले एकछिन गढेर भ्यागुताला निहार्यो दायाँ चप्पलले बिस्तारै हाल लायो भ्यागुत्व बुथ्रुक बुथ्रक उफ्रियो ढाडिएको भ्यागुताले पोखरीमा छपलङ्ग डाई भन्यो ठुलै देखाए चाहिँ रमेश मलाई हेर्दै आँस्यो रमेशलाई त यस्तै कुरा आनन्द आउँछ अरे तेई दिन रमेशले सुनाएको थियो एक दिन उसले आफ्ना पसलका सारा टमाटरमा यसै गरी मट्टी तेल भरिदियो टमाटर रस भरिए जे पोटीलाई देखिए खुब बिके पल्टा भने सारा टमाटर पालैपालो पसलमा पछारिए बाउले सबै रसी थाहा पाएपछि लगलगी काँ्दै अनुहार रातो बनाउँदै गालामा जोरदार चढ्कन दिए थप्पडले उसलाई हगौँकी मुतुनु भयो भने बाउको कालो चस्मा भुइँमा पछारेर टुक्रा टुक्रा भयो अचेल ऊ टमाटरतिर सोझा आँखाले पनि हेर्दैन फेरि भ्यागुता पनि त फालाफाल नै छन् नि किन यस्तो गरेको मैले सोधेँ म ठुलो भएर डाक्टर भन्छु कि तागामा तागामा तागामा दा दा बस पार्क अमोरी खोलाबारी थियो बजार पारी रात विरात सालका घना जंगल बीचबाट अँध्यारो छिर्दै गाडीहरू ओहिरिरहन्थे राति अबेरसम्म होटलहरू बस र ट्रकको प्रतीक्षामा चटाइको दैलो अलिकति उगारेर उघिरहन्थे भित्रपट्टि दिप्ती बाहिर रहेका टुकीको उज्यालोमा होटलहरू कहिले निदा हुँदैनथे स्टाफ होटल वही स्टाफ होटल वही पुरानों स्टाफ होटल लेख साइनबोर्ड होटल का निधार में झुंड हो्राइवर रुललिस कमिला का, का लस्कर झाई ओरी रहे तिहर राति अबेसम हल्ला करते दारा किर्थे टेबल ठटाऊँ तिनाथ दीदी सालगारी में एक तमास अबेर समय सा साल साल आए पर मेरी डरले सीरक्र गुजुलटिंथे तर बस पर्क में हल्ला और झगड़ा भलिश आयो यी पुलिस ने चौराह हफ्ता उठा एकराज के एक दिन बने चौराहामै एकराजकी दिदीको होटल थियो दिदी खङ्रङ सुकेकी थिइन् बैँसको उकालो चढिरहेको भाइ र उमेरको उकालो चढिरहेकी आमा उनकै घरमा थिए आमा त बुढी नै थिइन् उनलाई लहरे खोकीले सधैँ न्याक थियो उनी रातभरि खोक्थिन् भने दिनभरि घाममा बसेर आफ्ना ठुटे कपाल कोर्थिन् कहिले काइयोका काप, -काप मा जमेको मैल छेस्काले उक्काइरहन्थेन भारत हिँडेका एकराजका बा थिएनन् आमा र दिदी अझै एकराजकाब्बा फर्किने आशमा थिए तर एकराजलाई आश थिएन सोच थियो मेरा बाब मरिसके एकराज त्रिकुनियाबाट छ्यास्या आइपुगेका जासुसी उपन्यास खुब पर्थ्यो त्यसैले उसका आँखा पनि कम्ती जासुस थिएनन् चिल्का झैँ तिखा र गहिरा चौराहामा एकरातभरिमा कति गालोकल मौवाको रक्सी खपत हुन्छ उसैलाई थाहा हुन्थ्यो सत्र वर्ष उसलाई थाहा भइसकेको थियो बजारको कुन छाउ गुप्ताङ्ग पाकेर थला परेको थियो राति कुन ठाउँमा हजारौँको जुवा खेलिन्छ पुलिस कति हरामी छन् उसनाइरहन्थ्यो एक दुईपल्ट त पुलिसलाई पिट्ने भिडमा धारिलो चिपट समाएको एकराज पनि थियो रमेशले मलाई उसित चिन्जान गराइदिएको थियो त्यस दिन उसले मसित हात मिलाउँदै भनेको थियो ल दोस्त कटासेमा स्वागत छ तर कटासेले मलाई राम्ररी स्वागत गरेन बजारको पहिलो गल्लीमा भक्तको किराना पसल थियो त्यसैले उसानसँग कटासे बजार ठम्ठमती हिँड्थ्यो पाल्पाबाट झरेको भक्तले कटासेकै ठुला साउजीकी छोरीसित बिहा गरेर यत्रो प्रगति गरेको धेरैले भन्थे टुप्पाबाट पलाएकाहरू यस्तै हुन्छन् कसरी उसलाई थुक्दैछ रापेको पनि मैले सुनेको थिएँ एक दिन मैले पनि यसै गरी मनमा थिएँ सलाई किन्न उसको पसलमा गएको त कुर्सीमा उत्तानो परेर फुलेको भुँडी कनाउँदै भनेको थियो के मलाई सलाई बेच्ने भने ठान्या छौ यो कुरा मैले एकराजलाई सुनाएको थिएँ साले त हाक दिन्छ भन्दै एकराजले नै सुनाएको थियो भक्तिलाई उसकी स्वास्नीले पिटेको पिटे गर्छ अरे ऊ रातभरि श्रीमतीका गोडा मिच्छ अरे कहिलेकाहीँ स्वास्नीले भक्का लाती हान्छ अरे यो सुनेपछि पुटकको भुँडी उक्सेको भक्तलाई देख्नसाथ मलाई कुरी लाग्न थाल्यो त्यसै खिच्का छुट्न थाल्यो पछि भक्तले पनि थाहा पायो यो फुत मलाई देख्न साथ एकपल्ट त गुप्ताङ्गतिर चोराउलाई तिर्स्याउँदै चिच्यायो पनि किन हाँसछ साले हाँसो कि हाँसो तँलाई के मतलब उसले बाला भनिदिएछ बिरामीको भिडबिचबाट बाले अलिक ठुलो आवाजमा बोलाउनु भयो यता आइज म शिर निहराउँदै गएँ बाले हपार्नु भयो बा, है भक्तलाई किन सताउँछस् म धुमधुम ती उभिएँ लेख्नु पर्नु छैन फ्यार्र फ्यारेर हिँड्या छ बाले दारा केट्नु भयो फुरक्क पढेर बस यसपालि फेल भइस भने मैले जाने म माथि उक्लिएँ दस वर्ष लागिसकिस् कुरा बुझ्ने त भइसकिस् साँझ म थालमा खोप्टो परि नजा आमाले मालो पारामा सम्झाउनु भयो त्यति चौराहातिर नजा छि गतिरो सङ्गत भए पो म केही बोलिनँ बोलु पनि के संगत तो के छोड़े कि तेरा बां कु आम रात दिन गाल्लभ यहपल तो बात करना भो सुर्खे घुमन जानु दुई महीना कुन्नी कता हरा भा बा बिचारा शिवशंकर झाले ना मेडिकल संभा कंपाउंडर भर केिख थे उ राति मेडिकलक बिरामी राख्ने पलंग में कोई बिरामी आयो को को कोठा में औषधि पंचायर सुत्थे कागती रङको अनुहारमा झुस्छ दारी जिङरिङ कपालमा दुई ठाउँ बाँटो पारिएको लामो टुप्पी उनी बेसमारी भग पकाउँथे कलम भन्दा पनि क क कलम -कौ -कौ भन्दै कन्थे म पटक पटक जिस्काउँथेँ तपाईँ त नौ बजेको समाचार पढ्न थाल्नुभयो भने राति एघार बजी सकिन्छ उनी दाँतका पहेँलेका चेप देखाउँदै हाँस्थे मात्र दिदी र रिसाउँदा उनलाई भन्थ्यौँ भक बाक भके हाम्रो घर छेउै शिवबिडी डिपो थियो हामीले उनको नाम बिगारेर शिवबिडी शङ्कर चाह बनाएका थियौँ बान आउँदा त शिवशङ्कर नै डाक्टर उनी बिरामीका आँखा च्यात्दै तिन सयले को आँखाका कुना कुना चार थिए उनी अनुहारको छाला तन्काउँदै भन्थे जज जज जिब्रो निकाल्नुहोस् त बिरामी हिस्सा हाँस्दै लेउटाँसी जस्तो जिब्रो बाहिर निकाल्थे के भएको डाक्टर साहब बबा बबु बुखार उनी बेसरी कन्थे अरू क केही होइन यसरी उनले कटासे गली नम्बर तिनको हाम्रो मेडिकलको ख्याल राखेका थिए दुई महिनापछि बल्ल बाइ पुग्नुभयो तिनजना भरियाले सानो ठुला छवटा कार्टुन मेडिकल अगाडि राखिदिए घाम ताप्दै बसेका बिरामीको छेउमा शिरमा ढाका टोपी ज्यानमा उही आकाशे रङको स्टकोट दायाँ काँधमा खैरो झोला झुन्याउँदै बा बिरामीको छेउमा आउनुभयो नमस्ते डाक्टर साहब सबै बिरामीले हात जोडे हातमा तिन सयले टर्च चुन्याउँदै मेडिकलको अन्थ्यारो भित्री कोठाबाट शिवशङ्कर बाहिर निस्के बाला देख्न साथ उनले टर्चसहित दुवै हात जोडे पप प्रणाम प्रणाम अगाडिका दुईटा दाँत पिलिका देखाउँदै बामुस्कनु भयो म मेडिकलको अग्लो कुर्सीमा उदास भएर बसेको थिएँ तल झुन्डेका गोडा झट्कार्दै दे। बाला देख्दा मन हर भएर आयो रो रो लाग्यो मैले अतारमा घोप्टेका बाका हात्ती छाप चप्पल डोगेँ बा केही बोल्नु भएन काटको बर्याङ टेक्दै माथि उक्लिनु भयो माथि त आमा हुनुहुन्थ्यो न त दिदी बा छिट्टै तल ओर्लिनु भयो मेडिकलभित्र छिर्नुभयो अनि एकछिन शिवशङ्करसित गुनगुन गर्नुभयो -गुन मलाई जुरुकको आधी झैँ चौराहा पुगौँ जस्तो लाग्यो तर मेरा गोडा हलिएनन् सपनामा जस्तो खुन्चिए के भयो तँलाई बाले सोध्नुभयो बाका आँखा बिलमा गप्टेका थिए बोल्न खोजे आवाज निस्के पो अनुहार तातो भयो कानका लोथी ताते आँखामा डम्म तातो उसु भरियो ला बाले पाँचको नोट मात्र फालिदिनु भयो मैले नोट समातेँ चौराहामा भुजा बेच्ने मुसलमान बुढीलाई सम्झेँ सम्झेँ पानले राता भएका खन्यौका जरा जस्ता उसका दाँत फेरि मेरो मन धुम्म भयो बा उठ्नुभयो र छेउमा उभिँदै मेरो जुल्फी कपालसम्म सुमाउँदै मधुर आवाजमा फेरि सोध्नुभयो के भयो भन्द अनुहार र कानकालोतीमा भक्का आगो बले जस्तो भयो आँसुका ताता ढिक्कबार बढी खसे म बोल्न सकिनँ तर मसिनो हिक्का छुट्यो म फेरि चार कक्षामा फेल भएको थिएँ फेल भएको दिन म जमरा खोलाको किनारै किनार दगुर्दै घर फर्केको थिएँ अरूले त झिस्काए झिस्काए शर्मिलाले पनि म फेल भएको थाहा पाएर जिस्काएकी थिए पढ्नु छैन लद्दु भन्दै उ दगुरेकी थिए शर्मिलो अघिल्लो बेन्चमा बस्थे अघिल्लोपल्ट म फेल हुँदा ऊ तिन कक्षाबाट थर्ड भएर मेरो बेन्च नजिक बस्न आइपुगेकी थिएँ गोरो अनुहार निधारमा ठ्याक्कै चन्द्रेको जस्तो चन्द्रमा आकारको दाग उसको निधारको चन्द्रमा हेर्दा हेर्दै एर मैले पत्ता लगाएको थिएँ कलेजी ओठको देब्रेपट्टि कालो र बाटुलो कोठी पनि थियो रमेश डम्बर एकराज र यज्ञा सबै पास पास भन्दै दगुरेका थिए दिदी पनि मुसुमुसु हाँस्दै भिडसँग हिँडेकी थिइन् म फेल भएको एक्लो मान्छे लुरु लुरु जमौरा खोलाको किनारै किनार चाप पर बेसरम का पाथ्रुआ घर फर्क कार्यक्रम श्रूति समेत तप उजालो नाइन्टी नेटवर्क काठम्ड्स इलाम एफएम रेडियो तापलेजुंग झापा को एफएम मेचीट्यून्स रीर्ता एफएम धरान विजयपुर एफएम भोजपुर रेडियो चोमलुमा एफएम सिंधुरी रेडियो सहारा खोटांग हले एफएम रेडियो बर्दीवास सर्लाही को रेडियो एकता रौतहट को नुन्थार एफएम रामिछाप को रेडियो तीनलाल खोटांग हले एफएम दोलखा जिरी को रेडियो हिमाली नुआकोट एफएम मकवानपुर के हेटा एफएम रनी एफएम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 रेडियो प्यूठान दांग को, को रेडियो मध्यपश्चिम बुटवाल को तीन आओ एफएम और बुटवाल एफएम गुर्मी रेडियो रेसुंगा कपिलस्तु रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्याण को रेडियो राप्ती जाजरकोट रेडियो हमारो पाइला दैलेख को दुर्गतारा एफएम कैलाली टीकापुर और गोलरिया को फूलबारी एफएम कैलाली एफएम दांग को रेडियो प्रकृति एफएम सुर्खेत को रेडियो भेरी और बुलबुले एफएम जुमला को रेडियो कर्णाली हुमला को रेडियो कैलाश र कालीकोट को रेडियो नया कर्णी अथ श्रुति संवेग प्रसारण भर श्रुति संवेग में हमी बुद्धिसागर को उपन्यास कर्णाली ब्लूज को वाचन सुनी लेदै हाएरी जाऊ मेरो बेबे हाएरी फेरी फेल भइस बाले मलिन आवाजमा सोध्नु भो मैले टाउको हल्लाए बाले धेरै बेर सोध्नु भो शिवशंकरले दुई पल्ट बाला चिया खानु हुन्छ भनेर सोधे बाबोल्नु भएन एकछिनपछि बाले साइकल पुछ्नु भो दुबै टायर औलाले थिस्नु भो म शिर निउरार बसिरहेँ बस बारे भन्नु भो म लुरुको पछाडी क्यारियरमा तिगरा दुबैतिर झारेर बसेँ में में तुने में में बजार कटेपछि साइकल खाल्डाखुल्डीमा घोडा झैँ उफ्रै दगौड्यो बाका इष्टकोटका दुई पाता चराको पखेटा झैँ फडफडाइरहे सिमलको ठुलो रुखबाट साइकल मोडियो र जमराखोलाको किनारै किनार मेरो स्कुलतिर दगुर्यो एकैछिनपछि स्कुल देखियो मध्य दिन स्कुलका कर्कट पार्ता तलाउ झैँ टल्केका थिए ठिङ्रिङ्ग परेको स्कुलको गेट नै बाले बालेमाला जारी दिनुभयो र बा गेटबाट सोझै बिचमा टाँगेको राष्ट्रिय झन्डा मुनितिरबाट अझ भित्र छिर्दै हराउनु भयो बन्द भएकाले स्कुलमा गहिरो सन्नटा थियो खिङरिङमा परेको स्कुलको गेट नै बालेमालाई जारी दिनुभयो स्कुल पाँच तह काँडेतारले घेरिएको थियो तिनै काँडेतारमा अल्जेका कागजका टुक्रा चिसो बतासमा फरफराइरहेका थिए आँगनको नाइटो नेएर ठडिएको झन्डा बेतोडले फरफराइरहेको थियो म टोलाइरहेको थिएँ कुन्ने कथाबाट हुतिएर एउटा जुरेली आइपुग्यो काँडेतारमा थपक्क बस्यो कोठी जस्ता आँखा भएको जुरेलीले यताउता उता उता टाउको बटार्यो एकछिन चुच्चाले पखेटाका काप कनायो बु्र उड्दै काँडेतारमा टेक्न थाल्यो मेरो मन पनि जुरेली भयो मैले बिस्तारै सुसेली हालेँ जुरेलीले टाउको बटारेर कोठी जस्ता आका मतिर तिर्सायो उड्छ कि भनेर म ठुटो जहीँ उभिएँ जुरेली हेर्दा रमाइलो लागिरहेको थियो तर म अचानक आफू फेल भएको कुरा समझेर जस्केँ छातीमै पहिरो गयो चारमा दुईपल्ट फेल झोक चल्यो कुप्रिएर माटोको डल्लो समाएँ डल्लो जुरेलीतिर बत्तियो भत्त्याक्क जुरेली उड्यो जमरा खोला हुँदै माथि अझै माथि जुरेली हुन पाएको भए म यसै उड्थेँ उडिरहन्थेँ पढ्नै पर्दैन थियो एकैछिनमा जुरेली आकाशमै हरायो जुरे पर पर आकाशलाई छोएको फुङ्ग उडेको निलो पहाड थियो पहाडमाथि सेता गुब्बारा जस्ता बादल उडिरहेका थिए मैले सुनेको थिएँ त्यो पहाड चिसापानीमा पर्छ म पहाड़तिर हेर्दै फेरि टोलाइरहेको थिएँ थापा शर्त भित्रतिरबाट गेटसम्म आइसकेका रहेछन् छेउमै आइपुग्दा बल्लभदेखि चिँडोसम्म तल झरेको डोरीवाल ह्याटमा सजिएर मुसो हाँसिरहेका थिए मूरी ब्रिष बहादुर कक्षा पांच सर मोरी रहें बोल बुझे सर ने यह पाली राम पढ़े पास हो सदा तिम्र बाय पास करा हु पड़े एक बानी देखि मेरा छेवना साइकिल टक्क रोपू बस मैकल चढ़े बा के बोल भ ते दिन कक्षा पांच को सेक्शन बी मा थे लाली गुराज समूह अगाड़ी डेस्क में बासनादार नया किताब चांग लगे थे संग एक दर्जन साइन पेन पहिलो घंटी नेपाली पढ़ाने था सर आना बाकी थी बाा पांच में आईपुगे ब्रिजबहादुर फेल होना नाम छुटे वह सबले पत्या समझे मैं रौ रौ लो झलझली बा को जल अहार समझे लाली गुरां कापी पछाड़ी तीर पलटाएं सान सुमसुमाएं र रातों साइन पेन लेखे ले मेरे बा जस्त संसार कोई भी छे डाक्टर नन्दनले एक्सरे बोर्डमा टाँस्यो झिलिकप बोर्डका पछाडि बत्ती एक्सरे एक्सरेभित्र बादल जस्ता सेत धर्के धर्काले बने जस्तो टाउको देखियो यी यहाँनिर रगत जमेको छ उसले रातो डटपिनले टाउकाको दाहिनीतिर देखायो त्यसैले प्यारालाइसिस भएको त्यहाँ चित्र बनाउँदा लथपत्ते जस्तो मोटो र फुलेको धर्को थियो ठिक हुन्छ त डाक्टर साहब किन नहुनु ढिलो चाँडो त हो नि उसले मतिर हेऱ्यो जमेको रगत झिक्न पगाल्न सक्यो भने ठिक हुन्छ ए ठिक भयो भने बा फेरि चप्पल पटपट पड्काउँदै हिँड्न सक्नुहुन्छ अरे अझै कति दिन यहाँ बस्नुपर्छ मैले सकिँदै गएका पैसा सम्झेर सोधेँ केही दिन त राख्नैपर्छ उसले प्याडमा कलम तगुरायो डाक्टर मोहम्मद आएपछि थाहा हुन्छ डाक्टर मोहम्मद कहिले आइपुग्लान् सोच्दै म सिँढी ओक्ल्याएँ वाडमा छिर्ने बित्तिकै कर्कस आवाजले कान लुच्यो पल्लो बेडको बालक बेसमारी रोइरहेको थियो सँगैको बेडमा थपिएको थारो हे हे हे गर्दै चिच्चाइरहेको थियो हिजो नेपालगञ्जबाट फर्काउँदा ढोकैमा उसले हे हे हे ले स्वागत गरेको थियो ऊ रातभर कुनातिरको बेल्डमा चिच्च्याएको थियो छोटको चुपबाइट भन्दै उसले उसलाई कुरुवाहरूले सम्झाइरहेका थिए छोटको चिच्च्याएपछि बालक तर्सिन्थ्यो र रुन्थ्यो म रुवाएर चिच्चो हाट छिचोल्दै आमा छेउ पुगेँ अतारिँदै आमाले सोध्नुभयो वा। के भने त डाक्टरले ठिक हुन्छ अरे बानिँदै रहनु भएको थियो कति दिन लाग्छ अरे त त्यो त डाक्टर मोहम्मद आएपछि थाहा हुन्छ अरे हाम्रो कुरा सुनिरहेका कृष्णजीको अनुहार बिग्रियो उनी आएदेखि डाक्टर मोहम्मदलाई नै कुरिरहेका थिए दिनमा तिनपल्ट त उनी तल झर्थी सोध्थे डाक्टर मोहम्मद आउनुभयो कति प्यार फ्यार गरेको आएपछि त माथि नै आइहाल्नुहुन्छ नि जवाफ पाउँथे त्यसैले कृष्णजी अस्पताललाई दिनभरि छरापिरहन्थे अनि कराउँथे त्यो डाक्टर मोहम्मद किन आउँथ्यो हामी सुनिरहन्थ्यौँ उतै उसको प्राइभेट हस्पिटल छ कुनै बिरामी जान्छ कि त्यतै सिफारिस गर्छ अरे उनी कोठामा फनफन्ए आए पनि के सिटामल खुवाएर निमोनिया ठिक हुन्छ हे हे हे छोटको फेरि चिज कृष्णजी शान्त भए मुख बिगारे कुन दशा लगाएर यो अस्पतालमा ल्याइएछ होला नगर्नुहोस् त नर्स आइरह हपारी यहाँ अरू पनि बिरामी छन् तिनीले सुत्नु पर्दैन मलाई यो सुरुचि नामकी नर्स मनपर्दिनँ ना। सधैँ रिसाए जस्तै देखिन्छे बिरामी रोए पनि रिसाउँछे हाँसे पनि रिसाउँछे उसको पालो कहिले सकेला र नर्मदा आउरी भनेर म घडीतिर हेर्छु सुरुची फतपताउँदै गई एकछिन त सबै शान्त भयो तर हे हे गर्दै फेरि छोटको चिज ऊ चिच्याउन थालेपछि छेउमा बसेकी उसको बुढी आमाले उसको कपाल चम्चोमाथि भने चुप बाट चुप बाइट छोटुले तिस नागेको थिएन ना। खरलप्पस सुकेको थियो हरेक पल्ट निद्राबाट एककासी पानीमा डुबेजी अत्तालिँदै उठ्छ लामो लामो सास पेर्छ र चिच्याउँछ छोटको चिच्यायो भने बाछ हटपटिनुहुन्छ बाछटपटिएपछि हाम्रो सात जान्छ सा। खान्न कस्तो गनाको बाछर पटाउनु भयो बालाई लिटो घोलेको दुध मनपर्दैन चमच मुखतिर बढाउँदा दाँत किट्नुभयो आमाका पसिना छुटे नखाने भए नखाऊ आमा कुर्सीमा थसारिनु भयो मेरो लागि खाने हो र बा बोल्नु भएन दाहिनी हात स्याहार र स्याहार सलानिको डन्डीमा थसार्न थाल्नुभयो एकदम चुप के भयो बजै नर्मदाको आवाज आयो एहे नर्मदा आइसम्म तङरङ्गेँ आज भने चुल्टो पारेको कपालमा उसलाई झन् सुहाएको थियो केही खानु नि त आमाले भन्नुभयो केही निलिहाल्यो भने खोकी चल्छ चिन्ता नगर्नुहोस् भन्दै ऊ सरक छर्याक है झ्यालमाथि बसेर तल झरेका गोडा लाउँदै सबै हेरिरहेको म तल झारेँ नर्मदाले भनेपछि केही न केही त पक्कै हुन्छ एकछिनपछि नर्मदालाई पछि लगाएर डाक्टर नन्दन आयो नर्मदाको हातमा थियो गुजुल्टिएको पाइप गढेउला जस्तो फेरि पाइप म तर्सेँ नर्मदाले घ्यारेर पार्दै हरियो पर्दा तानी डाक्टर नन्दनले बाको निधार छाम्यो औँलाले बाका आँखा तन्कायो आँखाका कुना कुना अनि सुस्केर हाल्दै ठडियो नर्मदाले पाइप लिए उसले पाइप तन्क्क तन्कायो र बाका कानमा झुकेर रानु मौरी जे बुनबुन आयो म यो पाइप नायकबाट छिराउँछु खाना निले झै निनु होला मरे नि मेरो हातबाट फतक्क गले पिँडोलाई फर्केला जस्तो भयो हुन्न बा पनि बटारिनु भयो सुरानीहरू उभिए कि आमाको अनुहार रातो भयो तर कसको के लाग्छ आमा पनि बाका कानेर झुक्नु भयो भनेको गर्नुहोस् बाँच्नु त पऱ्यो के अरे डाक्टरले छाला जस्ता सेता पन्जाले पाइपमा चिल्लो पदार्थ दल्यो पाइप चिल्लो भएर ट्युबलाइट झन् टल्कियो अनि उसले पाइप बाको नाकको दाहिनी पोरातिर बढायो मेरो नाक दुख्न थाल्यो देब्रे कोस्कियो पाइप बाको नाकभित्र जाकियो बा छटपटाउनु भयो तान्नुहोस् भित्र तान्नुहोस् डाक्टर नन्दन करायो पाइप सुलुलुलो छिर्दै गयो आमाको निलो भयो मेरो काल मैले आफूलाई थाम्न सकिनँ हरियो पर्दा बाहिर फुत्त निस्केँ जालबाहिर फिजारिएको आकाश पनि हेर्न सकिनँ भनन् न चल्यो ल भइ त हाल्यो डाक्टर नन्दनको मधुर आवाज आयो नर्मदाले पर्दा तानिर फोल्ड गरेर कुनामा ठड्याए डाक्टर नन्दनले भनेजै नाकबाट छिरेर पाइप नाभिसम्म पुगेको थियो आमा ट्वालो पर्नुभयो नर्मदा डाक्टर नन्दन गए मैले बाला निहालेँ बलेसी जस्तो पिसा फेरि पाइपभित्रै फनक्क घुमेर बेडमुनतिर झुन्डेको थैलोमा तप्कियो भर्खरै नाकभित्र पसेको पाइपको टुप्पो हात्तीको पुच्छर चाहिँ थर हालियो राति आमाले आधा लिटर लिटर र दुध त्यसरी पाइपमा खनाउनु भयो जसरी सुकेको नलमा पानी खनाउँछन् रङ्गी सारी गुलाबी चुनरी रे पाए त्यहीमा पैसा पानीजे खनाएर पनि हुन्छ आमा मुरमुरिनु भएको थियो यसले त साइकल तिन दिन पनि टेकाउँदैन आश गर्दै सधैँ ट्वाललाई परेर हेर्छु बाले भन्नुभएको थियो ल्याइदिएँ यिनैका लागि त हो यति गरेको पाँच पास भएपछि साइकल किन्दिम्ला मटेर हुँदै बाले बाछा गर्नुभएको थियो म पाँच कक्षामा पुगेँ बाले साइकल ल्याइदिनु साइकल तिकुनियाबाट आएको थियो मैले सोचेको जस्तै हिरो रेन्जर साइकल कालो डन्डी भएको घामका तिखा धार जस्ता तिल्लीवाल मैले रमाउँदै साइकल चढेर सारा कटासे फन्का लगाएको थिएँ पर सालगारी पुगेर पिसाब फेरेर फर्केको थिएँ राति कतै चोरले लगेको भनेर डराउँदै साइकल हेर्न तिनपल्ट झरेको थिएँ अर्को दिन साइकल लिएर 9 बजे नै स्कुलतिर दौ कुदेँ स्कुल हिँडिरहेका विद्यार्थी बाटामा भेटिए म तिनको टाङ्नेरै पुगेर जोडले घन्टी बजाउँथेँ ती तर्सेर भ्यागुता चाहिँ बुथ्रुक्क उफ्रिन्थे कसैले अलिक पर पुगेपछि गाली गर्थे कसैले भने चिच्याउँदै भन्थे है मलाई पनि चढान यस्तो सुनेपछि म घमक्क पर्थेँ कक्षा पाँचमा साइकल हुने विद्यार्थी म मात्र थिएँ जमरा खोलाको तिरै तिर साइकलमा उर्किँदा बाटो छेउका बेसरमका फुलले गाला छुन्थे चिसो बतासले पम्खा हम्किरहेको हुन्थ्यो खोला किनारमा उभिएका बकुल्लाका बथान घन्टीको आवाज सुनेर भुरेर उडिरहेका थिए यस्तो गर्व र आनन्द त कहिल्यै आएको थिएन आँखाभरि बाको अनुहार झल्झली आइरहेको थियो म मनमा नै बाचा गर्थेँ म अब खुब पढ्छु फेल हुन्न बाला दुःख दिन्न यसरी बाचा गर्दा ह्यान्डल समाइरहेका हात दहरा लौजा अचानक साइकलको पाङरामा एक हात लामो काठ पस्यो धडाधड दिल्ली दड़ बाँचिए पृथ्वी ढलपलाउन थाल्यो एकातिर खेतको कान्लो अर्कातिर जमराको चिसो पानी ढलपलाएको साइकल थाम्न जुरुकको उचालिए अघिल्लो पाङ्रा कान्लातिर ददारियो साइकलको डन्डीको एउटा गहिरो झट्का मर्ममै लाग्यो चक्कर आयो टुङ्गामाथि अण्डकोश तेर्साएर ठुलो घन्डी हिर्काएँ पो भयो बोकालाई खसी बनाए जस्तो अध्यारो हुँदै गयो बाँच्न त यति नै रहेछ केही समयपछि गाडा हरियोको सलाइसकेको केराउली भरिएको कानलाई म ओसा आयो जमराको चिसो बतासले कञ्चर छोएर जाँदा खुब चरायो जाँदा कान नराम्ररी ददारिए छ बदबत्ती पोल्न थाल्यो पेट बटारिएर दुख्न थाल्यो घुँडानेर हरियो काही र लचिलो माटोको टाटा बसिसकेको थियो त्यसलाई टकटकाउनुभन्दा अघि स्वात्त दुवै हात दुखेको ठाउँतिर सलबलाउन पुगेँ फेरि संसार अध्यारो भयो मलाई लाग्यो एउटा त फुटेछ दुखाइ अत्यासमा छान्दा मैले एउटै मात्र अण्डकोश फेला पारे दुवै पखेटा फिजारेर जमराखोला माथि माथि उडिरहेको बकुल्लो अलि परको ठुटोमा थपक्क बस्यो लामो घाँटी तन्काउँदै मलाई हेर्न थाल्यो मेरो सास जाला जस्तो भयो यता एउटा अण्डकोश छैन उता अघिल्लो पाङ्रामा कयौँ तिल्ली छैनन् म बल्ल तल्ल अचानक अण्डकोश सुलुल्ल पेटतिरबाट तल झार्यो हर्षले पितृका आँसु निस्के साइकलका पन्ध्रवटा तिल्ली भाँचिएका थिए अघिल्लो पाङ्राको कभर बाङ्गिएको थियो भाँचिएका तिल्लीलाई अरू सग्ला तिल्लीमा बटारिदिए यति हुँदा पनि साइकल गुर्कियो मरुन्ची अनुहार बनारे स्कूल तीर उ पैलो क्लास पढ़ाने थापा सर आए हाजिर नाम फलाक् मेरा आंखा में साइकिल का भाँचा तिल्ली ट्क थे जब ती टके का कान का लोथी ताता होधार गरुंगोह आंथ्यो बिहानसम को एकदम नया साइकिल अब वहीं थोत्री सारा संसार हुस्सू जमे सीशा को झाल से धमिल हो सुन्नु हुँदैन सरले कञ्चटका रौँ तान्दै झस्काइदिए मेरा लागि सरको अनुहार पनि धमिलो बोलाएको बोलाइ छु सरको चरको आवाज आयो ध्यान कता छ तपाईँको हिरोज्यू मैले सिर्ने उडाएँ कोठाको कुना कुनामा सरको आवाज चलपरायो सरले माया पाराले सोधे के भयो भन त मेरो आँसु बरबरी झरे मैले ददारीको कान देखाउँदै काँपेको आवाजमा भनेँ सर म लडेँ मेरो साइकलमा हाँसियो भक्सा कोठामा गलललाई सबै हाँसेँ तिन घन्टेपछि मलाई स्कुलमा बस्न मन लागेन हाफ टाइममा साइकल कुदाउँदै टाप खसेँ कटाशी बजार को पुछार में पश्चिमपटी जहां सूर्य अस्त थोर शर्मा साइकल स्टोर थियो, ते पसल का सावला म शर्मा अंकल भं पसल में नया भाना टायर पड़के हिस्सा हाँसेस्ता साइकिल भांजा चिया खा नि बीट उग्र टोपी बाहरसम लतार कपाल तन्या शर्मा अंकल मित्ती हाँ थे कपाल कन्याऊ बुरू राया खे उज हाँसे मैं धर्मराइकल तल ओले साइकिल स्टैंड में अड़ेए उे में आइसकता थे एकदम लोबी पारा नया साइकिल दाया हाथ के टिंगटिंग साइकिल घंटी बजाए र साइकल को हैंडल यटाते जुस्काए नया साइकिल तिल्ली जीती सब क्या बेचे आयो बानाएर लिये भर्च मैं डाँटे बाले भन्नुभएको छ भनेपछि धेरै ठाउँमा काम बन्थ्यो बाले भने हप्तापछि हु। ता पाउनुहुन्थ्यो ल त यसो सयर गरेर आऊ उनले कन्चर कनाउँदै भने एक डेढ घन्टा म बनाइदिन्छु म प्यान्टको गोजीमा हात घुसार्दै टली नै हिँडेँ प्यान्टको गोजीमा हात घुसारेर हिँड्न मैले बासितै सिकेको हुँ अमरी खोलाको पुल छेउमा चटाईले बारेको पङ्कज हेयर ड्रेसर सैलिनमा पङ्कज नाइ कुर्सीको पछाडि टाउको झुन्ड्याएर उङ्गिरहेको थियो भित्तापीर बित्ताभरि टाँसेका हिरोइनका पोस्टरबिच ऊ कि त कपाल काट्थ्यो कि त यसरी उम्थ्यो कि ग्राहकको गालाभरि सेतो फेच पोतिसकेपछि कानमै मुख जोडेर बर्बर आउँथ्यो थाहा छ क्या हजुर विष्ट सौकी जेरेछोरी राति राति यही पुलबाट बेसरम झाडीतिर जान्छे मलाई भने उसका यस्ता कुरा मन पर्दैन थिए कपाल झुस्छ दारी कलरमा मैलभरिएको सर्ट कुर्कुच्चा थेप्चिएको चप्पलमा दुलाम्बे इस्कुस जस्ता गोडा भएको उपै बोल्थ्यो ओरै ठस्सगन आउँथ्यो छि ती पहेँला लेउ झमेका दाँत गुटका खाँदै पिच्चुक्ने गरेको पसलको पश्चिम कुनो टट्टी खाना खानाभन्दा फोहोर भइसकेको थियो त्यहाँ घिनलाग्दा हरिया माखा भन्किरहन्थे उसले झुन्ड्याएका ठुल्ठुला आइनामा आफ्नो अनुहार त कपाल त हेर्न म दिन्दिनै आउँथेँ साँझ पख कहिलेकाहीँ फेरिमा कानका पट्टी पनि खोलिदिन्थ्यो बा पनि त कपाल र दारी काट्न यसकोमा आइरहनुहुन्थ्यो देव्री भित्ताको किलामा झुन्डेको थोत्रो र धुली धुलो भरिएको रेडियोमा विविध भारती गन्दी रहेको थियो ऊ गीतमै लट्ठेको थियो त्यसैले उसले म आएको थाहा पाएन मैले एकछिन ठुलो ऐनामा आफ्नो अनुहार निहालेँ मेरो कपाल सुकेको बोयरको झ्याङझ्याँ हेर्दै दिक्क लाग्दो देखेको थियो कनेर साइकल आँक्दा बगेका पसिना र त्यसैमा टाँसिएको धुलाले अनुहार गर्दैनभन्दा पनि अलिक कारो देखेको थियो फुत्त बाहिर निस्केँ चैत महिना लागेकाले होला बजारमा छ्यास्या अस्ति फ्याँकिएका थोत्रा प्लास्टिकका टुक्रालाई बतासले फनफनी रिँगाउँदै अमरी खोलातिर उडाइरहेको थियो म अनुहारको धुलो पखाल्न अमौरी खोलातिर ओर्लिँ अमोरी खोला हो कि कमलपित्तको रोगी किन यसरी सुक्दै गएको होला खोला बजार पस्छ कि भनेर फलामका ठूल्ठूला थुल जालीमा ढुङ्गा कोचेर बार लगाएको थियो तिनै फलामका जालीमा प्लास्टिक बोरा कपडा र ढालका टुक्रा टुक्री अल्झेका थिए खोला औषधि रक्सी र बियरका बोतलले भरिएको थियो उँधो उँधो गाउँतिर सबैले यही अमौरी खोलाको पानी पिउँथे तर बजारमा घरभित्र बनेका टट्टी यही खोलामा जोडिएपछि खोलाको पानी पिउँदा कैयौं गाई गोरु भैँसी बिरामी भएको आरोप गाउँलेहरूले लगाउँथे एक अञ्जली खोला छप्प अनुहारमा सम्केपछि म बौरिए जस्तै भए श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको भाचन हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदालिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरययुटीआई हवस् त अर्को साता कर्णाली ब्लूजको आठौं श्रृङ्खला लिएर आउनेछौं सा। त्यसअघि शुक्रबारको श्रृंखलामा कमल प्रसाद गेवालीको पुस्तक कर्मको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र म प्रस्तुता अचुर्की मेरो विदा चाहन्छौ शुभरात्री